सुरुमा पूर्वी इलाममा उनीसँग भेट हुँदा उनका बारेमा धेरै जान्न पाइयो यी रकेट मायाला कक्षामा फेल भएपछि गाउँ छाडेर बेपत्ता भएका थिए धेरै वर्षसम्म उनी गाउँ फर्केनन् उनको बतासे गाउँमा भने मोटर लैजाने चर्चा चल्न थालेको थियो सम्झनु छ नि त्यति नै बेला गाउँका टाँटा बाटा भनाउँदाको पनि सुरु भएको थियो गाउँकोमा जा चिन्तै जा। जा रो, जान र कसरीमा कामल मलाई पनि मालामाल त्यसो अरे भने त झन् काम <laughs> यसरी कुरो भित्रभित्र मिलेपछि गाउँमा सडक खन्ने बारेमा छलफल डाकियो हजुर दाजुभाइ दिदी बहिनीहरू त्यो बाटो निर्माण अन्यबाट अन्य गरीबाट मैले सानो कार्यक्रम ल्याएको अब सुन त्यो त्यो कार्यक्रम मलाई बजेट पुग्ने छैन मैले पहिला पनि त्यो मिटिङमा राखेँ आउँ तपाईँहरूसँग होइन त्यसको लागि मैले अलिकति जिबिसोबाट अलिकति तपाईँको यो वन कार्यालयबाट सबै मिलाउँदाखेरि हाम्रो बजेटले अत्यमा पनि नभ्याउने भए को देखेको छु होइन त्यसैले चाहिँ अहिले डम्बर दाईसँग उहाँको डोजर छ उहाँले पनि केही सहयोग गर्ने भन्नुभएको छ होइन सुन्नु न अरू कुरा के भन्दाखेरि अब जति बजेटले भ्याउँछ त्यति मात्रै गरिदिने कुरा त भएन अत्कल चरण त्यो उनीहरूले अब आउँदो वर्षको बजेटबाट पैसा लिने गरी उधारो म डोजर चाहिँ सञ्चालन गरिदिन्छु कुरो यही हो है हो, हो। अब बाटो त अब सबै डोजरले जा मिला लैजान्छ जान्छ अब कोही कोही को अब सबैको तर्नु पर्ला अब कसै कसैको चाहिँ पढ्ला एकैजनाको जग्गा अब तपाईँहरूको जग्गा अलिअलि पढला जस्तो छ होइन ज्यादा जस्तो दिन के अरे हाम्रो लालबहादुरजीको होइन तिम्रो जग्गा चाहिँ अलिक बढी पढ्ला जस्तो छ कि अब रोडमा त्यसो पनि होला त अब गरिने घुम्नु नमिल्ने नि ओ दि मैजाने ए, आगा। आगा। हो अब क्षतिपूर्ति छैन है अब गाउँको रोडमा क्षतिपूर्ति छैन ए छलफल सकिने आँट्दा स्थानीय दलका नेता जयराज बैठकमा पुगे उनले लालबहादुरको पक्ष लिएर बाँकी बचेका मान्छेलाई पनि झनै उकासे यसले विवाद झनै लम्बियो त्यही विवाद टुङ्गाउन डमर सिंहले उनलाई घरमै डाके गजब गर्नुभयो त्यहाँको त सधैँ कुरा त्यस्तै हो नि त सदाबार मान्छे हेर्नुहोस् हो त हसिरो हसिलो हेर्नु पुरा के दुःख होइन अनि के अरे जो दिउँसो गर्नुभएको त्यो बैठकमा अलिकति किचलो हानिदिनु भयो मैले कहाँ किचलो हाने अब लाले पनि अब गरिब मान्छे उसको अब म कहाँ पर्या देखेँ म त राजनीतिज्ञ गर्ने मान्छे गाउँको सबै भलो गर्नु पर्ने उसलाई न्यायको कुरा मात्रै गरिदिएको होलाउनु पर्यो भाउजू त हातै मिठो होला था था। दुण। दुण। यो त घरकै लोकल आयो नि त एकदमै घरैकैको लागि योजना त्यति ठुलो पनि छैन हेर होइन सानै हो अब केही छैन अब काहीँ के होइन दिनाराजी के हो आउला के आउला त्यहाँबाट हजुर त हो यसो बरु लालेलाई मिलाएर होइन हाम्रै हातको कुरो त हो नि अब यसलाई अगाडि बढायो भने अब त्यति अप्ठ्यारो छैन के ल ठिकै छ त त्यसो भन्नुहुन्छ भनेपछि मैले अब तपाईँहरूको कुरा काट्ने कुरो पनि यसरी डम्बरसिंहले विपक्षीलाई पनि आफ्नो बसमा पारे हजुर त्यसपछि बाटो खन्न डोजर चलाउने काम भट्टा भट सुरु भयो के पनि जानु भयो त ला त के जग्गा सबैको गएको छन् तपाईँको मात्रै गएको छैन अब तपाईँ जानु यहाँ जान होइन तिमी यहाँ बजे बजे भनेकै मान्दैन हेर्नु के गर्नु होइन हाम्रा मात्र बाढी गर्छन् ऊ डम्बर बाढीहरू कहिले दिनु थिएन हाम्रो त दसमुनि मकै हुने आ, जग्गा त्यति हो केलाई दिथी हा बजाइ एस्ता कुरा नगर दिनुपर्छ जग्गा अब जग्गा त दिने हो अरूको त गाउँको त धेरै जग्गा हुनाले दियो त हाम्रो त त्यति जग्गा हो कान्छा बाबा पनि त जग्गा छैन उनले त दिले अब जे गर्छ गरे बुवा म नै जान्नु ल ठिक छ जानु सरस्वतीलाई खाना हालेर आइदिनु भोग लागदेखि छाउकी मान्छे होली हा? अब भोग लाग के हातु अब सोध्दो सोध्दु म त बिहालो है जान सरस्वती ए सरस्वती उठ खाना पाक् भयो उठ सरस्वती उठ खाना पाएको उठ ल के भयो न अब के पो भयो त नै बोल् ए बुवा के पो भयो मेरो त काही भानी ताउदै के भइरहेछ के पो भयो ताउँदै जूर गांव में छाउपटी जस्ता पुराना कुरी ज्रो गाड़े थी त्यही विषालु सर्पाले टोक्दा रकेट माइलोको सानै कि सखी सरस्वतीको ज्यान गयो सुदूरपश्चिमको बतासे गाउँमा यस्तो हुँदा म भन्ने देशको पूर्व जिल्लातिर गाउँदै डुल्दै थिएँ बाझे परदेशी झल्हीता घर छोड़ेरा टाड़ा आकु मता घर छोड़ेरा टाड़ा आकु मता घर छोड़ेरा आको छु माता घर छुडेरा टाडा आको छु लाजु तनी हजुर ल्याएर गिथ्रि गाइ अब मेरो तरबार ल 2000 भयो है त ल हुन्छ ल धन्यवाद ल मेरो तरबार दोस्रो लस धन्यवाद बाईस ल धन्यवाद हजुरलाई पनि अनि परिचय पाउन भाइ मेरो नाम चाहिँ दिलु गन्धर्व हजुर मेरो घर चाहिँ उता पोखरातिर पर्छ पोखरा पश्चिम हो हजुर कास्कीतिर पर्छ म पनि मान्छे उतैकै हो कताको म पनि पश्चिम सुदूरपश्चिमको हो सुदूरपश्चिम डोटी हो त्यही अनि इलामतिर कताबाट त हजुर त्यही हो कामको सिलसिला है म ड्राइभिङ गर्छु के गाडी चलाउ गाडी चलाउनुहुन्छ आफ्नो आफ्नो पेसा बसैँ त खै अब घुम्दैछु हजुर कता हुन्छ अल्तिर पल्तिर अब यस्तो गरौँ न आज म पनि एक्लै छु हेर्ने कोठामा हजुर उतै जाउँ उतै बसौँ न है बस् न त खै अब कता हुन्छ थाहा छैन हजुर घुम्दैछु करे अब गीत गाउँ गीत गाउँदा कता बस्छ बस्नु हिँडेर हिँड बस्नु के गरे जहाँ पनि बसिने हो आज बसौँ दुख गरौँ है हजुर तिमीले गीत गायो मेरो मनै छु एकदमै मन कस्तो घरतिलो फर्की फर्की जस्तो लाग्यो घरको यस्तो याद आयो मनै रुएर आएको हुन्छ ठिकै छ नि त सँगै मिसो बसाउँ दाजुभाइ जस्तो भयो होला के हुन्छ हातो पिठो चे छातै खाऊ ल मेरो नाम चाहिँ मनकुमार हो ए मनकुमार हो सबै मनकुमार हो तपाईँको बोलाउने नाम पनि होइन होइन मलाई चाहिँ माइला भन्छ बढी चिन्छ यतातिर है एम चाहिँ मेरो मनकुमार बस्ने पनि नजिकै काम गर्ने पनि नजिकै होइन ठिकै रहेछ नि त कोठा एकजनालाई बस्नलाई त खुब रमाइलो हुँदो रहेछ चट्टा परेको सानो होइन त अब आफू एक्लै मान्छे होइन ए के गर्ने ठिक छ हो त्यो साह्रो एक्लै राख्नु भयो हुन्छ ठिकै छ अनि उता सुदूरपश्चिमको मान्छे कसरी आइयो त यता पूर्वतिर गँठी इलामतिर आएर गाडी चलाएर इलामतिर आएको त म पाँच छ महिना मात्रै भयो ए भर्खर भयो रहेछ त्योभन्दा अगाडि त म चाहिँ इन्डियातिर थिएँ इन्डियामा हो ए कति वर्ष बस्यो इन्डियातिर अँ त्यही हो दसैँ एघार वर्ष जति बसियो दस एघार वर्ष अन्त भागेर गएको त म इन्डिया भागेर अनि ओहो भनेपछि त धेरै दुःख गरियो नि होला गरियो नगरिएको होइन साँच्चै के गर्थ्यो इन्डियामा अब कहिले होटेलमा बस्ने गाडीमा पनि ग्यारेजहरूमा पनि जाग गइन्थ्यो त्यो साह्रै दु छ अब त्यहाँबाट केही कुराहरू सिकेँ सिकेँ त अब सिक्ने गरो त भयो नि अब के गर्नु केही कुराहरू सिकेँ त्यहाँबाट अनि एकजना रहिम दिलवाला नेपाली साउ भेटी हो एकदम राम्रो मान्छे ए उसले चाहिँ लतु नेपाल जा इलाम जा त तँलाई म काम दिन्छु भनेर भन्नुभयो त्यहाँबाट अनि म इलामतिर आएको पाँच महिना भयो पा। त्योभन्दा अगाडि त पुरा म इन्डियामै हो घुम्ने इन्डियातिरै बस्ने अनि घरतिरको याद आउँदैन घरको किन नआउनु याद या घर को को छ घरमा बुवा छ दाजुभाइ दिदी एक भाइ थियो भाइ मरिक्यो अब बाबा के पो गर्न ला छन् खान्छन् कि बैसिया छन् कि जिउना छन् कि मर्या छन् हे माइल आएर एकचोटि त जान पर्छ यत्रो बा दस बाह्र बार वर्षसम्म बाहिर बसेर हुन्छ बिचरा बच्चैमा हिँडेर इन्डियातिर गएर दुःख पाएर घरतिर बा आमा पनि आमा पनि छैन भन्नु ल आमा सानीमा छोडेर जानुभएको त्यही हो मेरो घर बाछन् अलिकति पैसा त जुगाड गरेर अलिकति कमाएर थुक्लाएर राख्नु पऱ्यो नि त्यो लगाएको थुक्लाएर राखेको पैसा चाहिँ खड्डीमा छ धेरै छैन थोरै छ त्यति लगेर बड्डालाई खुसी बनाउनलाई सकिन्छ कि भन्ने बनाएको नत्र त खाली हात त के जानु है त्यत्रो वर्ष बाहिर भागेर गएँ त्यही नि त्यही भए पनि अलिअलि कमाएरै बिस्तारै घरतिर पनि अब जाँदै गर अब हेर्न पर्छ आफ्नो जन्म हो होइन बिर्सिना त भन नि कमसेकम ल ठिक छ यस्तो गरौँ न ल अहिले पनि गफ गरौँ ल गफे राति छँदैछ अनि म पनि घुम्न त घुमिरहेको हुन्छु जताततै होइन अनि उता कञ्चनपुरसम्म पुगेछुपुर पुगे त नजिकै हो नि मेरो गाउँ त्यो कति लाग्छ त्यहाँबाट त्यहाँबाट तिम्रो मेरो रोड दुई यता रकेट माइलोलाई घर र बा सम्झना बढ्दै थियो उता गाउँमा बाटो विस्तार गर्न डोजर चलाउने काम उसैका बारीसम्म आइपुगेको थियो ओइ तल गन्नु न तल तल अनि त कार्डिस खेदा त हेर्नु नै हो यो गन्नु कि तल होडले गाले मान्ने भइगे अब के गर्ने अब ندير न कति जना गए आज भाइ हैन छिटो छिटो अरे अनि फर्किनो गर्दि या फर्किनो गर् बोदिनले जाने आले नरो जटामा पाटो काट्दे को आउ ए बो काट्दे हैन हो ला ला हैन के भयो म के भयो नारबार छ के भयो के भयो मैले भन्दछु मेरा जोगाले मुइनो बाबाले काट्बु कसरी काट्छौ सबैले दिएछन् तैले मरे देसे पाडो ए को कय गट नक्कले त छ सबैले दिएछन् तँले नक्कामी पढेछस् नक्कामी के आछ ए ड्राइभर ए गाउँ नटौ न यो भने ए डुङले ठक्ले के पार्दुला चला लाउनु न यति लाउनु भनेको केरी खाने चोर ड्राइभर काट्तो मेरो बाबाको घर काट्छ हे अघुर दिस सबै यता आउन त लालबहादुरको केही सिप चलेन हजुर परिवार में आपू एक्लो हो पीड़ा ने उन पिरोल थे उइलोनी गांव परिवार रंगी को समझना झन झन अत्या आखिर में एक दिन को? को माइला आयो त कसरी सम्झेर घर आयो अहिले बोल्न बा बा यत्रो वर्षसम्म बेपत्ता भएर न म त कुनै खबर गऱ्यो न बाचे मरेको पियो यो बुढालाई रु रा बाबु यत्रो वर्षपछि त आछस् यो गाउँमा तेरो बालाई छोरा म पानी लिन जान्छु भा यो होटल हेरेँ त खोलो दिए त मैलाई धाराबाट झट्टै आयो है त अँ आइजान्छु भा चिन्ताजुकेँ मैले आइजान्छु ओ मैले त अहिले तल्ला घरका माइला जसो आयो हो कि हो बुढा मिठाबाट आयो हो त्यो खा कति ठुलो कति कपालिजु राम्रो लागेको छैन माइलो भनेर अनि कागी कहाँसम्म जानु लाग्यो अहिले म पानी ल्याउनु जानु भा अम दुई बस्यो अहिले आइग्यो म ल ल काकी ल ल झट्टै झट्टै आयो है पानी खुवाउँछु के भन्ने अब यस्तै हो आफ्नो पनि ठिकै छ ल पहिलो पानी खाऊ बस् न बिस्तारै बिस्तारै खाऊ है फेरि के भयो किन ठुसकियो भने तिमी त मसँग बोल्दैनौ भा भर आउँदैछु बाबा यो गाउँमा यो हेर नि यो ठुस्किएको ए के भयो तलाई के भयो फेरि पहिले सानैमा छोडेर गएको मलाई जाने बेला भन्नु त पर्छ तिम्रो पानी पहिलाको पानी अरू गएको छ म त यत्रैमा देखाएको थिएँ नि तँलाई सानो देखाएको थिएँ है आफू हेर कहाँ कहाँ घुमेर आएँ कस्तो कस्तो ठाउँ पुगेर आएँ यहाँ आउने बित्तिकै म हेर मुम्बई भन्छस् पन्जाब दिल्ली अहमदाबाद बडौदा सुरत अरे यस्ता यस्ता जग्गा यस्ता यस्तो देश घुमेर आएको छु खै अब छोडिदियो भने कहिले लान्छु अब म आइसकेँ नि चिन्ता नगर्न म आइसकेँ फेरि म ड्राइभर भएको छ तलाई म गाडी चलाउँछु बच्चामा कस्तो गरिदिने म सेतो साँच्ची गाडी चलाउनु पाउने भाइ खुसी भइसी भइस हाजे तिमीलाई एउटा कुरा के कसैको शादी हुन लाछ कि मेरो शादी हुन लाछ हो र त्यो बधाई छ नि त अनि ए गाती रो कुरा गर्छ उ गर्छ गाती गार न त के कुरा हो भन न थाहा तिम्रो तिम्रो बाबाको र दिननाथ काकाको त यति धेरै झगडा भयो ह दिननाथ काकाको मेरो बाघ किन नि ति रोड को लागि गाउँमा रोड आउनको लागि के गरेर तिले बुवाले भन्नुभयो कि के अरे घर अगाडिबाट डोजा हान्न दिन भनेर दिनाथ काकाले के अरे मान्दै नमानिकन तिम्रो घरको अगाडिबाट नै रोड काट डोजा हान्नुभयो त्यो दिनानाथ काकाले त्यसले यहाँ अलिकति हामीले पेल्न खोज्यो होला मेरो घरमा हो मेरो बाउलाई देखेर यसको छैन बुल भनेर त्यसले पेल्न खोज्यो तर म दिनाथलाई अब म छोड्दिनँ त्यसले सोच्यो होला अब पहिलाको जस्तो होला यहाँ भनेर अब हुन्थ्यो कि त्यस्तो होला दिना नाजी हाम्रो आजभोलि काम कहाँ पुगिहाल्छ का? त काम लगभग सिद्धाइन लागिसक्यो हेर्नुहोस् डोजरा कुखुरा त एकदम मर्द्याएको मासु छौँ भनेर आए हेर्नुहोस् अनि मैले हाम्रो कुरा त पहिलाको त बिर्सिनु भएको छैन कहाँ बिर्सिनु त्यो त चिन्तै नलिनु न त्यो त मैले गरिदिइरहेको छु नि त के गर है पहिले पहिले नखुटेको हामी पहिले पेलन खुटेको के भनि मलाई हतारि गो बस बस यार मलाई हो का छोडछु र पहिले मैले के गर्छस् भने त त के गर्छस् छोड दे के भनि जस छोड भाइ त छोड कति जिद्दी गर्या छोड दे के त के गर्छस् भन्द त के गर्छस् हेर भा यसरी यो नानो नानो ना कुरा मरिसाएर घरथा पनि कहिले नआरे अब म कहीँ जान्न साँच्चै विचार तरिया छैन किन र के भ्रगेड माइला को ल हेर्नुहोस् हामीसँग चौकीमा जानुपर्छ तपाईँले किन क्या, ना, क्या, ना, क्या के गर्यो सबैले यसले दिनाथलाई कुटेछ ल ल केटा त्यत्रो मान्छेको सामने मलाई कुट्यो त्यो सोचहरू कुटिँदो रहेछ नि मलाई के यस्तो गल्ती गर्यो दाज्यू ए यसो ए लालबहादुर तेरो छोराले घुम्नु गर्नु गरेछदेखि यत्रो चौरामा बिचरा समितिको अध्यक्ष त मान्छेले कुट्ने हो यो पनि तरिका हो के भन्नु कति उचार्न सकियो छोराले तैले के अरू दाई अब के अरू बच्चा हो देऊ एकचोटि भए पनि उसलाई माफी दिनु बरु म माफी दिने उसको तर्फबाट हजुरसँग माइ माग्छु कुट्नु मलाई भइहाल्यो अब भाई चाराँ भाई चाराँ भाई भाई अब बुढो मान्छे हो उसले अब कहाँ पठाउने कुरा होइन अब आवेगमा कुट्यो अब त्यो मिलाइहाल्छु नि कुरा अब डम्बर दाई अँ यसो गरौँ अब अब जे गरौँ गल्ती गरिहाल्यो अँ ल भन अब मैले बोल्ने बाटो पनि छैन ल अँ यो हाम्रो रोडको जग्गाको कुरो थियो नि अँ त्यो कुरो म बिर्सिदिन्छु डम्बर दाई अब यसरी तातो हुँदैन अब तैँले जे नगर्नु त्यो गरिहालि हात नहाल्नु त्यो हालिहालि दिनाथको कास म पाउँछ सधैँभरि लागि जग्गा बचपन बीतो सपन लेखद दा लेख दी बचपन बीतो डरा बो घरा देखा सतुर हंसद डरा बीत डरा बीत देख्दा सतुर हाँसदा डरा बित्यु। विष खाए झै हुन्छ मान्छे मनमा चोट परे पछि इख लाएकै हुँदो रहेछ मनमा खोट हुँ मनमा तपाई सुन्दै हुनुहुन्थ्यो नाटक श्रृङ्खला कथा मिठो सारंगीको। रके मैला कथा अंक दुई इस अंक का कलाकार प्रकाश गंधर्व चक्रप्रसाद श्रेष्ठ हिकमत घले ओमराज जोशी पुष्पा जोशी विजय सिंह विष्ट दुर्गा प्रसाद रायमाझी सूरज श्रेष्ठ अमीर सोप पवित्रा श्रेष्ठ गणेश सिंह सुनील सूरी भागा नेपाली टीकादेवी घले सुरेश विक्रम था संस्कार अमात्य रुक्मिणी परियार रेखा वागच देवकी बोहरा भीमलाल जोशी राजू घले मोनिका श्रेष्ठ हेमंत साउत रीरेन्द्र मल नाटक का लेखक तथा निर्देशक भव भवसागर घिमेरे, साथ में हूँ आन्विका गिरी रविन्द्र सिंह बानिया सात उत्पादन सहयोगी सृष्टि राज भंडारी वेब प्रड्यूसर बिभोर बराल ध्वनि संपादन शिरीषविक्रम था प्रकाश घिमिरे नाटकका सहसम्पादक हुनुहुन्थ्यो खगेन्द्र लामिछाने र सम्पादक हुनुहुन्थ्यो धुर्वारी अधिकारी यो कार्यक्रम बेलायतको अन्तर्राष्ट्रिय विकास विभागको सहयोगमा बिबिसी मिडिया एक्सनले तयार पारेको हो नाटक कथा मिठो को भर्खरै प्रसारण गरिएको अङ्कबारे तपाईँका कुनै सुझाव सल्लाह र व्यक्तिगत अनुभव तत्काल हामीसँग साट्न चाहनुहुन्छ भने हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ एसएमएस पठाउनका लागि आफ्नो मोबाइलमा